नमस्ते रेडियो माथा सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरूमा म नारायणी खड्काको न्यानो स्वागत तपाईँलाई कस्तो छ सन्चय हुनुहुन्छ नि हामी नाटकको नौ भाग लिएर आइसक्यौं तपाईँ हामीलाई कत्तिको सुन्दै हुनुहुन्छ हामीलाई सुन्दै गर्नुहोस् है नयाँ भाग सुरु गर्न अघि गएको भागमा के भएको भाग थियो एकचोटि सुनौ है त गएको अंकमा सन्तोषले पनि आफ्नो दिदी पवित्राको बोयफ्रेन्ड छ भन्ने कुरा थाहा पायो उता पढाउँदा डिस्टर्ब गरे भनेर वर्षाले अभयलाई पढ्ने बेलामा प्रेक्षालाई सँगै नराख्ने कुरा पनि गरी क्याम्पसको क्यान्टिनमा खाँजा खाँदै आफ्नो लभ लाइफको कुरा गर्दै गरेका मिलन र अमनसँग ममताले एउटा प्रोग्रामको लागि इन्डिया जाने प्रस्ताव राख्छ नाटकको अन्त्य चाहिँ कोठामा रोइरहेकी वर्षासँग सीता दिदीले कारण बुझ्न खोज्दा खोज्दै भएको थियो नाटक कसरी अगाडि बढ्छ सुनौ है त के भयो नानी किन रोए पेट दुख्यो कुन पेट दुख्यो तल्लो पेट हो ओ पेउ अनि सधैँ यसरी नै दुख्छ ओ अनि पेन किलर खान्छौ त एउटा पेन किलर खाँदा पनि यस्तो दुख्छ उसो भए म तात पानी तताइदिन्छु ता ल उता हिँड त टिभी कोठामा गएर पल्ट ल उठा, उठ ल चिट, ल ल ए पछाडि फर्किँ त नानी हेर त तेरो सुरुवालमा त सबै रगत लागेछ त ऊ तन्नामा पनि लागेछ ला हो राख प्याड राख्था राखेको थियो बाथरुममा गएर लुगा फेर त पहिला साराको प्याड होला म ल्याइदिन्छु लुगा त्यही बाल्टीमा राख है अहिले पछि धोएनी हुन्छ ल टाउको उठाउ त यो हट ब्यागले सेक है ल यो मन तातो पानी चाहिँ खाइहाल पहिला तातल त के जान्थ्यो होला आज पढाउन <coughs> दिदी आज भनेपछि भात पनि खाएको छैन बिहानै अलिकति खाजा आएको थियो त्यति बिहानको भर हो भन्नु पर्दैन मलाई कस्तो लाटी रहेछ रन पनि म यहाँ किन अहिलेसम्म आइनँ भनेर फिरिरहेको गाह्रो भयो बस्नु टाउको अलिक उठाउँ त म यो सिरानी हालिदिन्छु ल ढल्के हुन्छ अब <coughs> म अलिकति खानेकुरो बनाइदिन्छु एकछिन मजाले सिक है त्यसले हुन्छ दिदी घिउ राखेर पातलो जाउलो बनाइदिन्छु है भोकले नि दुखिया होला पेट खाने वास्तै रहन्छ के तालकी केटी होला यो मेथी नै रहन्छ फेरि अलिकति मेथी हाल्न पाए हुन्थ्यो मेथी छ त तिमीसँग बासा खोइ छ कि जिरा हो कि मेथी हो भा जस्तो लाग्थ्यो एकचोटि हेर्नु न कोठामा खोइ कता हो नपानी के राख्थे एस्ता केटीले मेथी हेर पकाउन सजिलो जताततै चाउचक्कै खोल मात्रै छ यस्तो खारानी नि के ज्यान लाग्थ्यो होला के रहेछ यो प्लास्टिकमा चाहिँ चामल पो रहेछ एक मुठी चामल नि के राख्या ए चामल सक्या रहेछ र पो पैसा रहन्छ कि क्या तोसित के रहेछ यो बट्टाको चाहिँ घिउ हो त लुन नि मेरो भुटुन डढ्यो अप नतान्न भनेको दुख्यो दुखेन त <laughs> दुख्यो ए नतान्न या कपाल डेड लग बिग्रिन्छ भनेको के? एकछिन ह्या अट्याक हाल्दैछु तँलाई थाहा छ कस्तो भुज जस्तो देखिरहेछ तँलाई ए भनिस् कहिले कस्तो राम्रो देखिन्छ भनेर डेड लक गराउनु लगाएको होइनस् मेरो कुरा प अब त के भयो त तेरै बेबी त नराम्रो भएन ए नखेल्न यता हेर कस्तो कस्तो म नभएको बेला खेल्न सक्दैनस् अनि त सधैँ सँगै हुन्छ त कति बेला खेल्नु नभइदियोस् भन्न खोजेको होइन होइन अनि के त यति अट्याक हान्छु भनेको ल ल ल गयो तेरो मोबाइल <laughs> <यार। laughs> आ नभए अट्याकलाई पनि काउकुति लाउँछु अब ल अट्याक ए ल हेर त तेरो नङले मेरो पेटमा पल पाऱ्यो लक्ष्मी दिदीलाई बोलाइदिउँ सिलाउन <laughs> साँच्चै नराम्रो देखिया छौ र मलाई डेढ लोक गरेको कसले भने अघि तैँले भने होइन पछाडि अरू केटी नलागोस् भनेर मैले तलाई नराम्रो बनाइदिएको अब के गर्छस् <laughs> ल मम्मी आइसु जस्तो मम्मीले के भन्छ थाहा छ तलाई देख्ने बित्तिकै हे भगवान् लगाउन के गरेको यसले यस्तो कपाल ए बाबा बोमा हेर्न नि सक्दैन सुन्नु तेरो त्यो टिचरले के भन्छ थाहा छ भन्न तिटीको एक्जाम दिएन के रे किन बौलाउनु छ र मलाई तँ पढ्न म बसिहाल्छु नि तसँग साथी बेला बेला काउ काउ लगाइदिन्छु तँलाई बोर हुन दिन्न नि होइन त वर्षाले पढाउँदा तँलाई नबस् भने मलाई त्यस्तो भन्ने को हो त्यो तैलेकाइन हुन्न भने नि हुन्छ भनिस् होइन बस्न नपाउनु को हो त्यो नआएछ भन् त्यसलाई पढाउन पढाएको मन परेन भन्दैन मिलन दाईको साथी हो त्यसो भन्नु र ए तँलाई म भन्दा त्यसरी केटी प्यारो भयो अब होइन भरेलाई चाहिँ यही पनिर पकाऊ है रक्ष्मी त्यो साग पनि पखालेर राख अहिले नै भोलि बिहान तिमीलाई नै चिसो हुन्छ फेरि अब ए के भयो uh, no, हे भगवान् यसले कपल पनि के जोगिको जस्तो बनाको, होइन फेसन गरे पनि सुहाउने गर्नु नि छ्या हेर्न पनि सक्दिनँ म त यस्तो कति बोल्ने हो त्यो सारा त बक बक बक बक गरे गरे गर्छ भने आफूलाई यहाँ कहिले जाली र तसित तो कुरा गरौँला जस्तो भइरहेछ भोलि भोलि गरेछ गरेछ फ्रेङ्क छ के चाहिने भन्दा बढी फ्रेङ्क पनि काम छैन मनको सफा छे तैँले नचिनेर हो चेसुकै होस् बगेँ छोड्दैन अब अँ साँच्चै भाइले के भनिस् तेरोमा बस्छु भन्यो नि के भन्नु र अरू प्रसादको बारेमा थाहा पायो भने होइन त गर्दैन किन शङ्का गर्ने हो तैँले रुँदै फोन गर्दा त्यो त्यहीँ त थियो ला भाइले नि सुन्यो भोला हेर्न भाइले नि सुन्यो अरे कसरी रोथिस थाहा छ सात्तो उड्याएको थियो मेरो मान्छे पनि ताल्की छ भने फेरि त्यसरी फोन गर्नु छ अनि फोन छाडेर कहाँ हो कहाँ हो दस बाह्र चोटि गरिसकेँ म काटै उठाउँदिनँ आफूसित सीता दिदीको नम्बर पनि थिएन कम्ती आत्तिको र म धन्न सीता दिदीले फोन उठाएर घर आउने बाटो भनिदिनु भयो मान्छेलाई पेट दुखेर डल्छु जस्तै भएको फोन उठाएन मान्छे त खुरुक्क नगएर जजाता एक पटक सधैँ पेट दुख्यो पेट दुख्यो भनेर नबस् त मान्छेसँग कोठा भाडा दिने पैसा त छैन ए साँच्चै खै उते मेरो पर्सले त भोलि बिहान बिर्सिन्छु यो ला, ला छ हजार राख अन्त अहिले चाहिँ पैसा चोरी आएन भयो चोरी छ कि भनेर नि अँ अब त्यही काम बाँकी छ नि सीता दिदी चाहिँ घरपेटी पाएकै रहेछस् आम्मा कस्तो माया गरिदिरहेछ नि तँलाई म त अचम्मै परेँ है आज त मलाई भित्रभित्र यो पैसाको टेन्सनले कस्तो गाह्रो भइरहेको अनि त्यही यो पेट दुखेर कस्तो इमोसनल भएको भने ती रुएँ आज त म अहिले नि आँखा रातै छ तेरो पागल होस् क्या त छ्या अनि के त झन्सी दादीले जाउलो खुवाइदिँदा त कस्तो याद आएर मम्मी नै फर्केर आएको कि जस्तै भएकोमा सुत्रुन्छ अहिले त ठिक छ नि अँ पेन किलर धेरै नखाल साइड इफेक्ट गर्छ अँ त्यो हटब्याग लिइसकेपछि अलि सन्चो भयो नि अनि खाइन तसै त छैन होइन हटब्याग नभए बोतलमा तातो पानी राखेर रा कपडाले बेरेर रा सेक्न अँ अब अर्कोपल्ट त्यस्तै गर्नु पर्ला अनि यो कोठा पनि कस्तो घुम्मा पारेर राखेँ कि बुढाबुढीले जस्तो एउटा जाल त खोल्नुपर्छ कमसेकम हुन्छ कस्तो चिसो आउँछ उसलाई फेरि ढुगा पनि लगाइरहेछ अझ झ्याल खोलेर पदा चाहिँ लाउने नि त अलिअलि फ्रेस आवा ओरो गर्नु परेन अब चाहिँ पक्का नर्स पारेर ल्याउन थाल्यो त्यस्तै खुभ म पहिल्यैदेखि यस्तै त थिएँ नि ल ल थिइस् अनि यो बरिण्डाको ढोकाको चुकुल लाउन नबिर्सेँ है चोरको यस्तो बिगबिगी छ हजुर छोड्ने भन्दा नि अरके इन्टेन्सन ल्याउने मान्छे पनि हुन्छन् त्यो साराको बरिन्डाबाट उक्लिएर तेरो ज्यासम्म आउन सजिलै मिल्ने रहेछ मैले अघि विचार गरेको हस् सीता दिदी नजिस्काइ रुन्ची सुतु भयो म त यतैबाट कलेज जानुपर्छ बिहानै बत्ती मारिदिउँ मार्देन नि त ड्रेस लगाइस त अँ त्यो झोला त्यत्रो भुक्कि हो त माला कसैले हो कि भनेर नि ल्याइदिएको छु त पेन किलर त मेरो कोठा हेर्नु आउने आउने भन्दा भन्दै नि यस्तो दिन जुरेको रहेछ है अँ त बाबु हाँ? तिमीहरूको भैँसी दुनो छ है गाउँमा अँ किन मलाई एक मानस राम्रो घिउ पठाइदिनु भन्दै ल भालाई कहिलेदेखि घिउ मन पर्न थाल्यो र तँलाई पर्छु त ल बाबु निधाइस कति छिटो निधैसकेपछि आफूलाई यहाँ निन्द्रै लागिरहेको छैन ए एकछिन बडानामा गएर बस्छु म त हजुरको पुर्सा छ त मेरो टेस्ट एक्जाम छ कि भोलिदेखि अनि म फेल भएँ भने हजुरलाई त के फरक पर्छ त नि मलाई माया गरिसन हजुरले खुबै म यहाँ जाडोले कामिसकेँ क्या बरन्डामा छु तारा हेरेर हजुरसित कुरा गर्नु नि जुले पनि हजुरलाई आएरे ल ओके बाई ए विश मी लक है मेरो इक्जाम भनेको होइन बाई लभ यु मोर गुड नाइट ओहो वर्षासँग बोयफ्रेन्ड छैन भने कि सारा कोसित कुरा गरिराखेँ कि होली कुराकानी सुन्दा त बोयफ्रेन्ड जस्तै लाग्छ मलाई त तपाईँलाई चाहिँ के लाग्छ हामीलाई भन्नुहोस् ल तपाईँलाई आजको अङ्क कस्तो लाग्यो मलाई प्रतिक्रिया लेखेर पठाउनुहोस् है हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कम स्लास सिएचएयुबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली डट थिएटर है आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू निशा थापा दुर्गा कार्की अतुल भट्टराई स्नेहा पौडेल अञ्जना कालीकोटे रविनाथ थापा र समापिका गौतम लगायत सबैलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकीलाई पनि धन्यवाद दिँदै म अहिलेलाई विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे पुनः प्रसारण सुन्न नछुटाउनुहोस् है